हर्षमा अर्को समर्पणको अर्को एउटा नवीन श्रृङ्खलाले आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रकृति कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा विशेष गरी तपाईँकै सम्झना तपाईँकै सन्देश तपाईँकै आफन्तसम्म पुर्याउँछौ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र यो बाटोमध्ये आउनुहोस् अनि तपाईँको सम्झना तपाईँको आफन्तसम्म पक्कै पनि हामी पुर्याउने नै छौँ राजाको अर्पण समर्पणको यो श्रृङ्खलासँग बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले सहकार्य गरेको छ यदि तपाईँले घर निर्माण गर्दै हुनुहुन्छ र भने जस्तो सामग्रीहरू भेट्नु भएको छैन भने चाहिँ तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुट जुटपानी चार क्लबचुकमा रहेको छ त्यहाँबाट तपाईँले कङ्क्रिट ब्लक रेलिङ रिङ त्यस्तै गरी ढुङ्गा गिटी बालुवाहरू तपाईँलाई चाहिएको छ भने तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई होम डेलिभरीको पनि व्यवस्था रहेको छ यो जानकारी पनि गराउँछु मोबाइल नम्बर अन्ठानब्बे चार रहेको छ प्रोभाइडर हुनुहुन्छ बुद्धिबहादुर कुमार र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ आउन चाहनुहुन्छ आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ अलिकति टाढा पुग्नु भएको छ आफन्तबाट केही सन्देश तपाईँलाई दिनुपरेको छ अथवा तपाईँ टाढा हुनुहुन्छ आफन्तसम्म तपाईँलाई सन्देश छोड्नु परेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ शून्य र त्र शून्य छप्पन्न बेला यही बाटो हुँदै कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ नमस्कार नमस्ते हजुर कामाटी को बोल्दै हुनुहुन्छ अनि गोमाजी गर्नु तपाईँ लेसम्म हो र मलाई पनि धेरै खुसी लाग्यो धेरै समयसम्म प्रयास गरिराख्नु भएको रहेछ आज मसँग पनि भेट भयो मैले पनि भेट्न पाएँ हैन ठिकै छ अब चाहिँ पक्कै पनि लाग्छ सम्झिन नछोड्नुहोस् तपाईँले मनदेखि जानुभयो भने पक्कै पनि लाग्छ है ल ठिकै छ अनि आज तपाईँको सम्झना Uh, मेरो विदेशमा हुनुभएको दाई रामचरण दाई अनि गणेश दाई अनि काठमाडौँमा बसेर पढ्नुभएको मेरो दाई दुईजना विष्णु रामचरण कुशल गणेश <laughs> अनि कुमार केशव दाई अनि मेरो साथीहरू रिता पाण्डे शिला खरेल अनि <laughs> अन्जु राई र अहिले भने सु कौन्दा हुनु बाद बाद गुमाजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृंखलामा अर्को साथी पनि हुनुहुन्छ आउने तर्फमा तपाईँ आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस अरू कसैको हु लागि होइन तपाईँकै लागि हो यदि सम्झना सन्देशहरू आफन्तसम्म पुर्याउन मन लागेको छ भनेदेखि हामीसँगै एकैछिन भए पनि सहयात्रा गर्न मन लागेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो खुल्लै छ यति बेला कोही साथी भएको छ राजको सङ्गीत मिले म उहाँलाई स्वागत गर्छु नमस्कार आहा, साथी हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ सम्पर्क हुन सकेन केही छैन तपाईँ प्रयास गर्दै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस बुद्धि कङ्क्रिट एड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छ विशेष गरी आजको अर्पण समर्पणको यो श्रृङ्खलामा मैले तपाईँको लागि लोक भाकाहरू लिएर आएको छु जुन भाका अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चौचामा छन् यति बेला कोही साथी हुनुहुन्छ अरे उहाँलाई स्वागत गर्छु त्यस पछाडि तपाईँको लागि एउटा मिठो भाका पक्कै पनि राख्छु दुईवटा बाटो तपाईँको लागि खुल्लै छ आउनुहोला एकैछिन भए पनि हामी सँगै सहयात्रा गर्नुहोस् कोही साथी आइसक्नु भएको छ नमस्कार कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी हुन सकेन दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी 32 सय बत्तिस र तेत्तिस अर्को साथी हुनुहुन्छ सा हजुर नमस्कार हेलो केही छैन तपाईँ फोन प्रयास गर्दै गर्नुस यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा हामी तपाईँको लागि राख्छौँ रामजी खाँड र मुना थापा मगरको आवाज रहेको भएका तिमी राम्रो हाँसले ै महिना जाएको तिमी राम्रे हाँसोले गीत सजाउ छ तीमा तिम्रै घाँटी झुटिएर मर छुमा छुरीको पासो गलबन्दीको पासमा निकै नै मिठो खालको भाका मर्मस्पर्शी भाका पनि भन्नुपर्छ तपाईँको लागि राखिसकेका छौँ अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक छ चार थुप्रो पाँच मेगाहरूमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट लगन गरेर पनि विश्वको जुन सुकेकनाबाट सुनिराख्नु भएको छ बुद्ध एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँ घर निर्माण गर्दै हुनुहुन्छ अझ भनौँ तपाईँलाई निर्माणसम्म सम्बन्धी सामग्रीहरूको आवश्यकता परेको छ भनेदेखि तपाईँले सधैँ सम्झिनुपर्छ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन जुट पानी चार क्लब चुकमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रियासी शून्य हुनुहुन्छ बुद्धि बहादुर कुमार र यति समर्पणको यो श्रृङ्खलामा आफ्नो आफन्तसम्म सम्झना पुर्याउनको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो नमस्कार के भन्नुभयो रे कोही साथी हुनुहुन्छ उहाँको आवाज मैले राम्रोसँग बुझिराखेको छैन रेडियोको आवाज एकदमै ठुलो छ कि जस्तो भइरहेको छ नि सानो बनाउनुहोस् त हेलो कोही साथी हुनुहुन्थ्यो अर्को साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार ओहो अलिकति फोनलाई नै साथ दिएको छैन तैपनि तपाईँसँग कुराकानी गर्ने कोसिसमा चाहिँ म रहनेछु करिब करिब तिन बजेसम्म फोन प्रयास गर्दै गर्नुहोला अलिकति समस्या छ तैपनि तपाईँसँग जुटिराखेका छौँ समस्यासँग जुदिराखेका छौँ यति बेला तपाईँलाई मैले जानकारी गराउनुपर्छ आजको अर्पण समर्पणको यो श्रृङ्खलासँग सहकारी गरेको बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगको बारेमा तपाईँलाई कङ्क्रिट ब्लक रेलिङ रिङ त्यस्तै गरी ढुङ्गा केटी भालुहरूको आवश्यकता परेको छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुपर्छ बुद्धि कङ्क्रिट ब्लक उद्योगलाई यति अर्पण समर्पणको यो श्रृङ्खलामा आफन्त सम्झना पुर्याउनको लागि कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार निकै नै आवाज आएको छ कसरी हुने तपाईँले बोलाउनु हुन्छ भनेर बसिराखेको छु कि म पनि तपाईँले भनिहाल्नुभयो मैले पनि बोलाए जस्तो गरिदिइहालेँ है त्यस्तो नि भाइ मैले अस्ति नै ल ठिकै छ आयो भने चाहिँ नतर्किनु होला है त आमामा त्यस्तो मान्छे होइन नि मलाई थाहा छ मैले हल्का आएर मात्रै गरेको अनि शान्तिजी हजुर समर्पण मार्फत सम्झिने चाहिँ कहाँ कसो तपाईँले फर्स्ट अफ अल हजुरको लागि अनि टेक्निसियन दादाको लागि अनि हाम्रो सोम दादाको लागि अनि अर्पण होल युनिटको लागि अनि कोराकमा बस्नुहुने कोराकवासीहरू सम्पूर्णको लागि अनि काँकडामा बस्नुहुने सम्पूर्ण काँक्रावासीहरूको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र रेडियो okay, नमस्कार दुईवटा बाटो तपाईँको लागि हामीले खुला छौँ कोही साथी हुनुहुन्छ मेरो पनि सबै राख्नु भएको छ अनि हाम्रो राधाजीको खाजा भयो कि भयो दिदीको मेरो त भएको छैन कार्यक्रम सकिए पछाडि हुन्छ अनि आज राधाजीले सम्झिनु चाहिँ कसलाई लागि विष्णु दादा र सूर्य दादा अनि निलम अधिकारी सरोज लामा काठमाडौँ जाँदै हुनुहुन्छ उहाँको लागि शुभ यात्रा भन्न चाहन्छु अनि घमण्डा राना मगर अनि अनि अनि ऊ धनकुटामा हुने निर्मला कुमार पवनजाङ भण्डारी अनि र मेरो घर परिवारको लागि अनि अनि तिमी मसँग रिसाएर बस्ने मान्छेको लागि हुन्छ नरिसाउनु होला मेरो तर्फबाट मैले भनिदिएँ है राधाजी आउँदै गर्नु होला अहिले पनि विधा भएँ है हस् नमस्ते राधाजी हुनुहुन्थ्यो त्यति बेला जाम भाटा आउनु भएको थियो र्पणको यो श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ है भन्दै हुनुहुन्छ राजले म उहाँलाई पनि स्वागत गर्छु नमस्कार कहाँबाट हुनुहुन्छ अझ राम्रो होस् है कामना गर्छु तपाईँको पढाइ एकदम राम्रो हुँदै जाओस् अनि है बोली रेडियो अनि सम्झिन आज म हजुर सबैभन्दा बढी हजुरलाई धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट अनि मेरो घर परिवारलाई साथीभाइहरूलाई हजुर ए अनि मेरो सबै म मेरो आफन्तहरूलाई मलाई माया गर्ने मान्छेहरूलाई पनि हो आउँदै गर्नुहोस् है फेरि फेरि पनि हुन्छ ल अहिले भने बिदा हुन्छु नमस्कार नमस्कार देवकी जी हुनुहुन्थ्यो यति बेला जिरोनाबाट आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ अर्पण समर्पणको यो श्रृङ्खलामा फेरि पनि हामी अर्को एउटा निकै नै मिठो भाका तपाईँको माझमा राख्छौँ देवी घरते र रा, रामजी खाडको आवाज रहेको भाका आफूसँग आफै हारेमा <music> That's it. आफै हारेमा मैले घामलाई सोधिनँ जुनलाई सोधिनँ अब कसलाई सोधो उनको बारेमा नौठो मोड दियो मेरी मायाका लागि छोडिदियो आफु संगा ला फै हारे म मैले खामलाई सोदिन कि जुनलाई सोधीएन अब कसलाई सोधो मनको बारेमा मैले खामलाई सोदिन कि जुनलाई सोधीएन अब कसलाई सोधो Oh, oh, oh. लागनु लागियो रिंग ला, िटी बालुवा समेत पाइन्छ साथै होम डेलिभरीको व्यवस्था समेत रहेको कुरा सहर जानकारी गराइन्छ संपर्क बुद्धि कंक्रीट एंड ब्लक उद्योग जुटपानी चार क्लब चोक मोबाइल अंठानबे चार इक्वन तिरासी शून्ना छयास अंठानबे एक बयालीस तिरहत्तर तीन सौ प्रोपाइटर बुद्धि बहादुर कुमार अब मात्र वाई एसी लोक दोहरी छपन्न पांच त्रिया सतहत्तर एकांशा कता हिँडिस हातमा कलम र कावि पनि बोक्या छस् हाँ ए, है। अंकल, ए, ठाउँ तिसो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 प्रभु यो आहा बुडा माया थ्या हो नि बुढी हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 पसल पुरानो सौगात फोटो स्टुडियो को ठीक अगाड़ी सर को सहर्ष जानकारी सेनेटरी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 घर बना पर्नेुत का सामग्री थियो अब कहाँ जाने होला। दन्दा न हम पर्सा को नया रोड में रहोति बिजुली पसल छ हो बिजुली संबंधी संपूर्ण सामग्री होल साल तथा खुदरा बिक्री हाउस वेरिंग का साथ मा में दक्षज्योति बिजुली पसंद चार पर्सा नया त्रिवेणी विश बैंक को अगाड़ी सरल अबसाइट प्रेस संग तिरासी चार सौ एगार मोबाइल नंबर अन्ठानबे चार छपन्न कमलराज ढका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 विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँकै सम्झना सन्देशलाई तपाईँकै आफन्तसम्म हामीले पुर्याइराखेका छौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई सन्देश छ कसैको लागि भनेदेखि आउनुहोला दुईवटा बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्दैछ यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ लुकिन्द्रा। लुकिन्द्रा। जी र्पणमा पहिलो पटक त होइन होला है पहिलो पटक हो नि योभन्दा अगाडि पनि आउनु भएको थियो ओफो लोकेन्द्रजीसँग कुराकानी हुँदै थियो तर फोन डिस्कनेक्ट भएको छ अलिकति समस्या छ फोन लाइनमा तपाईँले बुझिसक्नु भएको छ बुझिराख्नु भएको छ र और... तैपनि तपाईँसँग कुराकानी गर्ने कोसिसमा हामी छौँ आजको अर्पण समर्पणको यो श्रृङ्खलासँग बुद्धि कन्क्रिट एन्ड ब्लक उद्योगले सहकार्य गरेको छ यदि तपाईँ घर निर्माण गर्दै हुनुहुन्छ अझ भनौँ निर्माण सम्बन्धी सामग्रीहरू तपाईँलाई आवश्यकता परेको छ कहाँबाट ल्याउने होला कहाँ गएर खोज्ने होला भन्नुभएको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन जुटपाणी चार क्लब चोकमा रहेको छ र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ हजुर नमस्कार नमस्कार कहाँ को बोल्दै हुनुहुन्छ नि त दिनुभएको आफू आउँदैन आइकन है त्यस्तो पनि आउनुहोस् अनि कहिले काहीँ साथीहरूलाई पनि पालो दिनुहोस् न है हुन्छ हजुर निमाको निम्ति अनि मेरो घर परिवार सम्पूर्ण र अनि शान्तामा दिदी शान्ता लामाको निम्ति मङ्गलेजी आउनु भएको थियो यति बेला र अर्पण समर्पण गरे श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँचमा र कोही साथी हुनुहुन्छ सा। नमस्कार हेलो कोही साथी हजुर सा। नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ हिजो आज मैले त सोधिहाले फरक छुट्याउनु सक्नु भएको छैन हजुर ल ठिकै सुन सुनाउनु होला कतिको फरक हुँदो रहेछ नि अनि आज अर्पण समर्पणमा आउनु भएको छ तपाईँलाई कसलाई सम्झिन मन लाग्यो हुन्छ है नमस्कार नमस्कार यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर सूचना सन्देशहरू तपाईँकै आफन्तसम्म हामीले पुर्याइराखेका छौँ र मिठा मिठा लोक भाकाहरू पनि तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ यति बेला फेरि पनि अर्कै एउटा मिठो भाका नै तपाईँको माझमा राख्न चाहन्छु तिमीसँग यो एउटा विन्ति गर्छु सानु एउटा बिन्ती गर्छु सय जुनी माथि मलाई नपामा सँगसँगै सानो एउटा विन्ती गर्छु निकै नै मिठो भाका निकै नै मनस्पर् भाका तपाईँकै मनलाई सुने खालको भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो र साथसाथै यति बेला तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर भएको छ तपाईँकै सम्झना सन्देश तपाईँको आफन्तसम्म पुर्याउँदा पुर्याउँदै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा हुनुपर्छ यति जेलसम्म तपाईँले अर्को पनि समर्पणको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन्छु र जो साथीहरू आज फोन सम्पर्कमा आउनुभयो फोन प्रयास गर्नुभयो तपाईँ सम्पूर्णलाई पनि धन्यवाद र इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुक गुनाबाट बेसीदेखि महाकालीसम्म तपाईँ जहाँ रहनुभयो त्यो ठाउँबाट जस्तो अवस्थामा रहेर रह भए पनि हामीलाई साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रैतेन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि हृदयदेखि दे नै आभार प्रकट गर्दै अर्पण समर्पणको आजको यस श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार